का तीस भन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जोनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका अनुभवहरू कथाका रूपमा आज पनि हामी सुन्छौं अनि यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर जुजुमानका अनुभव सुन्नु अघि असल सार्वजनिक नीतिमा हुनुपर्ने केही चरित्रका बारेमा गएको अंकमा शुरू गरेको चर्चालाई निरन्तरता आजको अघि बढ़ौमा हामीले म्याकिनेक्स सेन्टर फर पब्लिक पोलिसीका अध्यक्ष लरेन्स पीडको असल सार्वजनिक नीतिका सात सिद्धान्त पहिलो सिद्धान्तको बारेमा चर्चा गर्यौं जसमा हामीले किन स्वतन्त्र मानिसहरू समान हुँदैनन् र समान मानिसहरू किन स्वतन्त्र हुन सक्दैनन् त भन्ने बारेमा रिडका विचार बुझ्यौं आजको अङ्कमा हामी सात मध्येको दोस्रो सिद्धान्तमा चर्चा गर्छौं लरेन्स रिडले संकलन गर्नुभएका असल सार्वजनिक नीतिका सात सिद्धान्त दोस्रो सिद्धान्तले भन्छ जुन कुरा तपाईँको हो त्यसको तपाईँ हेरचाह गर्नुहुन्छ जुन कुरा कसैको होइन वा सबैको हो त्यसको स्याहार कसैले गर्दैन यो त हामी सबैलाई थाहा भएकै कुरा हो हामी वरपरका सार्वजनिक सम्पत्तिको दुरावस्था अनि निजी सम्पतिको जतन हामीले सबै ठाउँमा देखेका छौ पुरानो सोभियत संघमा सरकारले केन्द्रीय योजना र राष्ट्रिय स्वामित्वमा सधैँ जोड दियो उनीहरू निजी स्वामित्वलाई सधैँ निरुत्साहित गर्थे कुनै पनि सम्पत्तिको निजीकरण गर्नु भनेको स्वार्थी र अनुत्पादक हुने उनीहरूको विचार थियो राज्यका सम्पूर्ण स्रोतहरू सरकारी स्वामित्वमा भएमा सबैको हितका लागि सदुपयोग हुन्छ भन्ने उनीहरूको तर्क थियो कारण जुन कारखाना कुनै बेला उद्यमीको कारखाना थियो त्यो जनताको कारखाना बन्न पुग्यो र त्यसबाट यति गुणस्तरहीन सामान उत्पादन हुन थाल्यो कि ती सामानहरूका लागि राज्यको सीमाभन्दा पारित कुनै बजार नै थिएन यही अवस्था कृषि स्वास्थ्य र अरू क्षेत्रले पनि बिहोर्नु पर्यो फलस्वरूप अन्त्यमा सोभियत संघ असफल भयो र टुक्रिनु पर्यो सरकारी साझा वा सबैको सम्पत्तिको संरक्षण सम्वर्धनमा मानिसहरूको कम चासोकै कारण पनि सोभियत संघको विकासका पछिल्लो समयमा धेरै अडचनहरू आए यसलाई अझ यसरी हेरौँ तपाईँ निक्कै भलाद्मी हुनुहुन्छ र अरुको भलो चिताउने प्रकृतिको आफूलाई मान्नुहुन्छ भने कोही साथीको साइकल ल्याएर एक महिना चलाउनुहोस म ठोकुवाका साथ भन्छु एक महिनापछि त्यो साइकलको अवस्था तपाईँ आफ्नै साइकल भन्दा नराम्रै पाउनुहुन्छ के तपाईँको घरमा भाडामा बस्नेले घरको हेरचाह यहाँले गरे जस्तै गरेको छ त वा यदि तपाईँ अरू कसैको घरमा भाडा बस्नु भएको छ भने आफ्नै घर जतिको त्यो घरलाई तपाईँले माया गर्नु भएको छ अब तपाईँले बुझ्नुभयो सायद हामीले के भन्न खोजिरहेका छौँ यो कुरा सार्वजनिक नीति बनाउने र लागू गर्ने कुरामा पनि लागू हुन्छ त्यसैले उत्पादनका सीमित स्रोतको व्यवस्थापन अनि ती स्रोतलाई उपयोगी साधनमा परिणत गर्ने कामको अख्तियारी केन्द्रीय सरकारलाई दिनु दिनुभन्दा ती स्रोतमा निर्भर अनि ती स्रोतबाट कमाइ गर्ने व्यक्ति वा समुदायको हातमा दिँदा त्यसले त्यो स्रोतको सदुपयोग र व्यवस्थापन अझ राम्रो हुने विश्वास लिने ठाउँ देखिन्छ उध्यमशीलता र उद्योग व्यवसाय प्रवर्धन गर्ने विषयमा सरकारले धेरै प्रयास गरे पनि निजी सम्पत्तिमाथिको अधिकारलाई त्यति धेरै चर्चामा ल्याएको पाइँदैन तर उद्यमशील प्रयासका लागि यो निकै आवश्यक हुन्छ यदि आफ्नो बुद्धि मेहनत र सृजनशीलताबाट शुरू गरेको उध्यमले ल्याउने फलहरूमाथि आफ्नो अधिकार रहने र सरकार वा अरू कुनै व्यक्ति समूह अनि संस्थाले कुनै पनि तरिकाले त्यसको प्रतिफल खोज्ने छैन भनेर ढुक्क हुन सकियो भने मात्र बल्ल उध्योग व्यवसाय फस्टाउन सक्छ त्यसैले उध्यमशीलता प्रवर्धन गर्ने खालका असल सार्वजनिक नीतिमध्ये सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नु पनि एक हो असल सार्वजनिक नीति बारेको यो जानकारीलाई हामी आउने अङ्कमा पनि निरन्तरता दिन्छौं अब लागौ कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात हाम्रै जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ त्यो शहरमा हिँड्दा हिँड्दै जुजुमान दुई अनि तीन तल्ले काठका घरहरू लाइनै भएको सड़कमा आइपुगे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 जुजुमानको छातीमा औंला राख्दै उनले फेरि भनिन् खाली मूर्खले मात्र योजना जनतामा लाद्छन् तर कसैले पनि बलले कहिले पनि मेरो विश्वास चाहिँ जित्न सक्दैनन् रिसाउँदै उनले आफ्नो घरतिर फर्केर हेर्दै भनिन् तिनीहरूले मेरो कुरो पूरै सुनेकै छैनन् शासकहरूको खराब नियमका कारण सर्वसाधारण स्वतन्त्र व्यक्तिले कसरी दुःख पाउँछ भनेर जुजुमानले त्यो बिरानो टापुमा गरेको अनुभव हामीले सुन्यौं जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई नै. त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अंकमा प्रस्तुत गर्छौं यो सँगै अघि आजको अङ्कको अन्त्यमा हामी आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौं भोली कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौंको अर्को अङ्क लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अंकहरू अङ्कहरू तपाईँ डब्लूब्लूब्लु डट फेसबुक